अहिले टाइम टाइम दिउँसोको दुई बजे अहिले दिउँसोको दुई बज्यो मनोरञ्जनका लागि मल्टी मल्टीलर्निंग एकाडेमी मैथ साइंस र टेस्ट नदीकना पांच विषय में मत्र एसएलसी प्लस टू गर्न पाइने सात इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूड मल्टीलर्निंग एकाडेमी खैरहानी चार पर्षा हिमालयन बैंक माथि अधिकारी प्लाजा मोबाइल अंठानब्बे चार, बाँणा, चार, बाँणा, चार, चार, चार नमस्कार आदिकवि भानुभक्त आचार्यको दुई सय जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै चुनाव सफल पार्न सबैलाई मन्त्री परिषदका अध्यक्ष रेग्मीको आग्रह घर बहाल वृद्धिको विरोधमा चितवनका व्यवसायद्वारा आज पनि बजारबन्द विद्युत चोरीमा संलग्न अठाइसजना भण्डारा र कठार गाविसबाट पक्राउ अपदस्थ राष्ट्रपति मोर्सेलाई रिहा गर्न इजिप्टको सैनिक सरकारसँग अमेरिकाको माग नजरबन्दमा रहेका मोर्सीको रिहाईको माग गर्दै भएको प्रदर्शनमा अहिलेसम्म दुई सय भन्दा बढीको ज्यान गयो र प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल प्र च्याम्पियनसिपमा आज नेपाल र श्रीलङ्का भिन्ने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 समाचार अब विस्तार में आदिकवि भानुभक्त आचार्य को दुई सौ जन्म जयंती आज विभिन्न कार्यक्रम मनाई भानु जयंती का अवसर जन्मस्थान तनाव सहित काठमंड पोखरा लगायत का देश का विभिन्न ठावेष कार्यक्रम भैर भारत को दाजीलिंग सिक्किम आसाम लगाय का ठावनी भानुभक्त को व्यक्तित्व रचा करते विभिन्न कार्यक्रम होते विक्रम संबत अठारह असार उनातिस गते तनहुको चुदी रम्घामा आचार्य जन्मनु भएको थियो संस्कृत भाषाको रामायणलाई नेपालीमा उल्था गरेर भानुभक्तले नेपाली साहित्य र भाषामा महत्त्वपूर्ण योगदान गर्नुभएको छ उहाँको प्रश्नोत्तर भक्तमाला रामीता जस्ता उत्कृष्ट कृति र फर कविता पनि उत्तिकै चर्चित छन् भानुभक्तका पाण्डुलेपिलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस् तकारकामा प्रकाशित गरेपछि उहाँ साहित्यमा चिहनु भएको थियो भानुभक्तको जन्म धनन्जय आचार्य र धर्मावती देवीका पुत्रको रूपमा तनौको रमघामा विक्रम सम्बत अठार सय असार उनातिस गति भएको थियो बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका उहाँले एउटा घाँसीको घाँस काटेर पाटी बनाउने इच्छाबाट केही न के गरी नाम कमाउने प्रेरणा पाउनुभएको थियो भाषा साहित्य संस्कृति धर्म दर्शन परम्परा चरित्र मर्यादा पितृप्रेम भातृत्व दाम्पत्य कर्तव्य देशप्रेम जनबाल्य जस्ता समग्र विषयको समन्वय एवं समिष्ट भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाउनुभएको छ अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्षीले आसन संविधान सभाको चुनाव गर्नु भएको छ देशको सबै पक्षको विकासका लागि समाज र राष्ट्रको स्थायित्वको साथ साथै शान्ति आवश्यक रहेकाले संविधान सभाको चुनाव सफल बनाउन आग्रह गर्नुभयो भानुभक्त आचार्यको दोस्रो शतवार्षिकको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष रेग्मीले जनमुखी र पूर्णलोकतान्त्रिक संविधान निर्माण गर्नका लागि आगामी संविधानसभाको निर्वाचनलाई सफल पार्नुको कुनै विकल्प नरहेको बताउनुभयो रेग्मीले भन्नुभयो जनमुखी र पूर्ण लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि आगामी संविधान सभाको निर्वाचनलाई सफलतापूर्वक बनाउन बाहेक विकल्प छैन साहित्यिक्ष को वििकस में सतोषजनक सफलता हासिलश्वास व्यक्त करते रेग्मी ने संस्कृति संरक्षण का राज्य के तर्फबईर बता नेपाली कंग्रेसका सभापति सुशील कोइराला आज स्वदेश फर्काउँदै हुनुहुन्छ जिब्रोको उपचारका लागि गएको तेह्र गते कोइराला अमेरिकाको न्युयोर्क जानु भएको थियो कोइराला आज बेलुकी काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको नेपाली कंग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो अमेरिका बसाएका क्रममा कोइरालाले न्युयोर्कको स्नोल्यान्ड क्यान्सर अस्पतालमा जिब्रोको नियमित परीक्षण गराउनु थियो फोटो सहितको मतदाता नामावलिमान नाम दर्ता गर्न अमेरिका बसाई निजी असार मसा गर्ने समय तोकेको छ कंग्रेस सभापति कोइरालाले अहिलेसम्म नाम दर्ता गराउनु भएको छैन प्रजातन्त्र सेनानी प्रेमराज आङ्गम्बेको गैराती निधन भएको छ जननायक विश्वेश्वर प्रसाद कोइरलाको निकट रहेर प्रजातान्त्रिक आन्दोलन अनि प्रवासमा पनि सक्रिय आङदम्बेको उपचारका क्रममा राजधानीमा निधन भएको हो दलहरूमाथि प्रतिबन्ध भएका बेला उहाँ पूर्वाञ्चलका विभिन्न जिल्लामा निरङ्कुश पञ्चायत व्यवस्था विरुद्ध जनमत बनाउन सक्रिय हुनुहुन्थ्यो दुई सालमा बिपी कोइरलाको प्रधानमन्त्रीत्वमा गठित मन्त्रीमण्डलमा अग्दम्बे खाद्य तथा कृषि मन्त्री बन्नुभएको थियो नेपाली कङ्ग्रेसले तत्कालीन समयमा सञ्चालन गरेको सशस्त्र आन्दोलनमा पनि आगदम्बेको महत्त्वपूर्ण सहभागिता थियो सात सालको क्रान्ति यता सबै प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका इलाम निवासी उहाँ बिपी कोइराला विश्वास पात्र भनेर चिनिनुहुन्थ्यो दुई हजार उनस्य रा भएका प्रेमराज केही वर्ष एता इलाम नगरपालिका दुईमा बसोबास गर्दै आउनु भएको थियो घर बहाल वृद्धिको विरुद्धमा चितवनका व्यवसायले आज पनि बजार बन्द गराएका छन् घर तथा धनीले मनमानी ढङ्गबाट शुल्क वृद्धि तथा दुर्व्यवहार गर्ने गरेको भन्दै नेपाल घर बहाल उपभोक्ता मनस चितवनले नानगढ र रत्नगर बजार बन्द गराएको हो हिजोदेखि आन्दोलन सुरु गरेका व्यवसायीले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् घर धनीले पच्चिसदेखि एक सय पचहत्तर घर बहाल कर गर वृद्धि गरेको भन्दै व्यवसाय आन्दोलित भएका हुन् सरकारले निश्चित भाडाधार निर् निर्धारण गर्नुपर्ने बढेको भाडादर घटाउनुपर्ने र चितवन मावि भरतपुर गाडी गरेको टेन्डर आह्वान खारेज हुनुपर्ने लगायतका माग पुरा नहुन्जेल आन्दोलन स्थगित नहुने घर बहाल उपभोक्ता मञ्चका जिल्ला अध्यक्ष प्रभात ढुङ्गानाले जानकारी दिनुभएको छ सानक जिल्लाको मुख्य व्या केन्द्र बन्द भएपछि किनमेलका लागि पुगेका सेवाग्राही मौर्कामा परेका छन् नेपाल विद्युत प्राधिकरण टाडी शाखाले विद्युत चोरीमा संलग्न अठाइस जनालाई आज पक्राउ गरी कार्यवाही गरेको छ प्राधिकरणका सुपरभाइजर पुरुषोत्तम बस्यालको नेतृत्वमा गएको चुहावट नियन्त्रण टोलीले भण्डारा र कठार गाविसबाट उनीहरूलाई पक्राउ गरेको हो पक्राउ पर्नेमा चौधजना महिला र चौध जना, जना पुरूष रहेको प्राधिकरणका फोरम्यान नीलप्रथाद तिमल जानकारी दिनुभयो साथै चोरीको विद्युत